छोटुमा रेडियो आर पार्सै मन मनै मनले गुन्दै थिए मा सानो तिमले यही बेला फुन गऱ्यो रेडियो आर सुन्दै सुन्दै थिएमा नमस्कार अर्पण सब का लागी, हाम्रै गाउँघरको परिवेशमा चलन चल्तीमा रहेको उखान टुक्काको खेल अनि रमाइलो कुराकानीको सङ्गालो कार्यक्रम अर्पणको चौतारी मात्र रेडियो अर्पण हर एक सय चार थोप्लो मेगा हर्चमा हरेक साताको आइतबार दिउँसो एक बजेको अर्पण समाचारपछि सुन्न नभुल्नुहोला तपाई तपाईहरू अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो कार्यक्रम अर्पणको चौतारी तिरा छोड़ी छोड़ी है उता। मन का मना फैंसी एक हजार हाई स्कूल टाड़ी को जलना मन कम फैंसी एक हजार मा हाई स्कूलों टाड़ी गोबा जा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 फैंसी मन एक हजार मा हाई स्कूलों टाड़ी गोल उनकामा फैंसी मन एक हजार हाई स्कूलों टाड़ी गो नमस्ते सबैजनालाई भेट्नको लागि आज पनि आइसकेका छौँ कार्यक्रम को चौतारी लिएर राजा नाति अनि म तपाईँकै तिनीहरूकै हरिुवा अर्पणको चौतारीमा आइसकेका छौँ हजुर हजुर फकै पनि हाम्रो आदरणीय हजुरबा अनि म तपाईँको दिलको साथी राजन दिल गुरुङ कार्यक्रम अर्फको चौतारीमा उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट हामीलाई सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठले एक कार्यक्रममा तपाईँको नि आउन सक्नुहुन्छ यो चौतारीसम्म चाहिँ आउनुपर्छ कि फेरि रमाइलो कुराकानी अनि हरिद्वारसँग चाहिँ अब यस्तै के गर्ने उखान टुक्का पनि स्वर्छ क्या है कार्यक्रम रमाइलो खेल उखान टुक्काको खेल अनि तपाईँ हामी बिचको रमाइलो कुराकानी हुने गर्दछ कार्यक्रम अर्पणको चौतारीमा हरेक आइतबार एक बजेको अर्पण खबर पछि आउनेछौँ अर्पन स्याउचार अटपन खवटपछि चाहिँ हामी दुवै समय चाहिँ करिब करी बस्छौँ यो बसाइमा र कार्यक्रममा आउनुपर्छ दुईवटा बाटो भएर दुईवटा बाटो भएर टक्कक्क आएपछि उखान टुक्क टक्क भएर चाहिँ मिलाउनु पर्छ है फेरि मिलाएन भने चाहिँ दी। फेरि पुरस्कार दिने सम्भावना छैन पुरस्कार दिनको लागि टक्कला चाहिँ मिलाउनै पर्छ पुरस्कारको व्यवस्था चाहिँ गरेको पर्छ हक्कले गरे हेर थाहा भएकै कुरो भने हजुरबा मनकामना फेन्सी स्टोर रत्न नगर दुई हाई स्कुल रोड टाढीले गरेको छ हजुरबा अब यो टाढी भनेको कानेहरू पर्छ थाहै छ यो मनकामा फेन्सी स्टोरसम्म मन जाने बाटो पनि चाहियो हेरे यही नजिकै छ रेडियो अर्पणको अफिसदेखि अलिकता पूर्व लागेर टाढी हाई स्कुल रोड तर्फ लाग्नुपर्छ त्यहाँ हामीले पाउन सक्छौँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर अनुसारका जुत्ता चप्पल उपलब्ध गराइने ठाउँ अझ भन्ने हो भने स्काई सुज बिएफ डियर हिल सुज मकालु फुटवेयर र विभिन्न कोरियन तथा थाइल्यान्डबाट ब्रान्डेड जुत्ताहरू पनि मगाउन सक्नुहुन्छ अर्डर गर्न सक्नुहुन्छ अनि पाउन सक्नुहुन्छ ए साथीहरू जुत्ताउँदैन पाउनुहुन्छ हजुर भा त्यसको लागि तपाईँलाई अब फेरि यो मनकामना स्टोर्स को बारेमा सबै कुरो थाहा छैन भने तपाईँले फोन गर्न सक्नुहुन्छ शून्य छपन्न म भनिदिन्छु नि भनिराखेको छु सुन्नुहोस् न है ध्यान दिएर सुन्नुहोस् है फेरि शून्य छपन्न पाँच बैसठी मोबाइल नम्बर पनि छ हजुर भा मोबाइल नम्बर पनि नोट गर्नु होला अन्ठानब्बे प्रोभाइडर हुनुहुन्थ्यो हजुर प्रोभाइडर हुनुहुन्छ रमेश लोहानी उहाँसँग विस्तृत जानकारी दिनुहोस् ल रमेश लोहानी नातिसँग के कुराकानी गऱ्यो भने मनोकामना जानकारी पाउँछौँ भने हजुरबालाई अलिकति हेनसम हेन्सम गराउने चिजहरू पनि पाइन्छ कि सबै अर्डरअनुसारको हरेक सामानहरू पाइन्छ यहाँ अब पाइन्छ भनेदेखि नातेहरूले अब किन्दैन बुढेस कालमा अरू कमाउन सक्दैन नातेहरूकै कमाइ खाए तिमी गर्नु पर्ला जस्तो दिन लगाएर हजुरबाले जोडेको सम्पत्ति अझै बाँकी छ नि त्यहीबाट अलिअलि खर्च गर्दा हजुर तपाईँ पनि आउन सक्नुहुन्छ दुईवटा बाटो हुँदै शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि शून्य छपन्न पाँच तिरसठी तिन सय तेत्तिस यो दुईवटा बाटोलाई एउटै बाटो गराउनको लागि हाम्रा विष्णु दाई पनि एकदम तयारी अवस्थामा हुनुहुन्छ अर्पणको चौतारी समस्या लिएरै दिनको लागि हाँसिराखेको होला दाँत पनि नयाँ टिलिक्क टल्केको छ कपाल कालो भएको छ चस्मा पावर थपेर आइसक्नु भएको छ हजुर हेर नि यो त अलि सुनको दातु नै राखेको छ यो राजा नातुले अस्ति भर्खर यो भरतपुर डेन्ट के त्यो डेन्टल हस्पिटल डेन्टल हस्पिटल डेन्टल हस्पिटलमा लगेर चाहिँ टक्कर दाँत हालेको यो सुनको दाँत भनेर कहाँ सुनको जस्तो चाहिँ देखाइँदैछ अब त्यो जलाउला कि के होला हो अब सुनेको चाहिँ भएन होला जस्तै छ एकदम राम्रो देखिएको छ हजुरआमालाई सुहाएको पनि छ हजुरआमाले पनि चिरी च्याटो परेको छ है उडा भयो होला नि त दाँत हारेर कसरी हजुर आउने चिनि नसक्यो भने कुन चाहिँ कुन चाहिँ बुढा हो भने कुरै छैन नि लै हजुर कार्यक्रम अर्पणको चौतारीमा प्रत्यक्ष सहभागिता जनाउनुको लागि डायल गरिहाल्नुहोस् फोन नम्बर डायल गर्नुपर्ने हुन्छ तपाईँले शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य सपना पाँच त्रिसठी तिन सय त्यही तिन सय चौतिस है यो दुईवटा बाटो भएर चाहिँ टुप्लुक्क यो अर्पुनको चौतारीसम्म आउनुपर्छ है मेरो नाता नातिनी ओ करा कता छ हौ अनि बाहिर पानी पनि पर्न थाले सिम सिम पानी पर्दैछ अब यो बाइक फेरि अब कुदाउने पनि छ कि गाडीहरू चलाउँदै हुनुहुन्छ भने बिस्तारै चलाउनु फेरि पानीबाट चिउदिनु सक्छ कि अब यो बर्खाको टाइम छ बाटोघाटो पनि बिग्रिने सम्भावना धेरै हामीले त्यसैले मेरो नातन नातिनी हो बाटो हिँड्दैछौँ बिस्तारै बिस्तारै पर्थ्यो बाबा बिस्तारै है भन्थ्यो है नातन नातिले एकछिन भाग कुदा जस्तो लागेको थियो कुदा एक घन्टा बेसी थिएन हुन्छ तपाईँ पनि आउनु सक्नुहुन्छ र मनकामना फेन्सी स्टोर्सबाट आकर्षक पुरस्कार जित्ने चाहना राख्नुहुन्छ भने फोन उठाउनुहोस् मोबाइल उठाउनुहोस् अनि थिच्नुहोस् शून्य सपना पाँच अनि शून्य सपना पाँच अब भने तपाईँको लागि कार्यक्रम अर्पणको चौतारीमा एउटा भाका साझा छु जुन भाका सुनेर हाम्रो हजुरबा अहिले नै जुर्क उठेर नाचिराख्नु के भन्ने नाच्नै पर्थ्यो नि नाच्नु पर्थ्यो नाचौँ है त नाच नाचाउँ ल आज को दर्पण होला रेडियो रेडीओ आर्पाण महत्वपूर्ण कागजात सहित पर्स हरा सूचना जुटपानी देखि क्लब चोक भरत बहादुर साई को नाम आईडी कार्ड नागरिकता लक्ष्मी बैंक चेकबुक एटीएम कार्ड एवं महत्वपूर्ण कागज पत्र पर्स यही असार एक्काईस गते अपराह चार बजे देखि हराइर होता फेला पार्ने महानुभाव ने प्रहरी कार्यालय रेडियो अर्पण कार्यालय साथ ही अंठानब्बे तिरचालीस बाईस शून्य एक सय तेरह में संपर्क कर हुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो कार्यक्रम अर्पणको चौतारी फेर देरे देरे फेर हजुर फेरि पनि धेरै धेरै स्वागत गर्दछौँ यो छोटो व्यावसायिक विश्रामपछि फेरि पनि उपस्थित भइसकेका छौँ आदरणीय हजुरबुवाको साथमा म तपाईँको दिपको साथी राजन दिव गुरुङ अनि प्रविधि कक्षीमा हुनुहुन्छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ कार्यक्रम अचपनको चौतारीमा चाहिँ हामी बसिराखेका छौँ अब बाहिर गएर चाहिँ अब चिसो चिसो पनि भएछ वातावरण हिजोसम्म अस्तिसम्म भनौँ अब अलिअलि गर्मी त पानी चराको पानीमा परेपछि अलि चाहिँ के भन्छ यो गर्मी चाहिँ हटे हटेट जस्तो पनि छ है सिमसिम पानी पनि परिराखेको छ हजुर त्यसैले अलि चिसो चिसो भएको होला नि त्यसलाई परिरहेको छ कि अब बाहिर चाहिँ अब सिमसिङ पानी पर्दैछ अब पहिलो जमानामा त के भन्छ यो रोदी बस्छ क्या रोदी रोदी सिम सिम पानी रैठौ गैमानी भन्ने गीतहरू एकदम चर्चाउ हुन्थ्यो कि अनि त्यस्तै सिम सिमे पानी भन्ने गीतहरू चाहिँ मजाले अहिले गाउनु पनि सुहाउँछ त्यस्तै खाले गीतहरू गाउनु पनि सुहाउँछ हजुर तपाईँहरूलाई एउटा कुरा अवगत गराउन चाह्यौँ हामीले रेडियो अड पनि कार्यक्रम अठपनको चौतारी एक बजी पछि आइतबार आउने गर्छ हामी पहिला चाहिँ विज्ञापन बजार मात्रै आउँछौँ अहिले स्याउता टक्क स्याउता छ कि आजभोलि सबै कार्यक्रमहरूको चाहिँ केही तालिका परिवर्तन भएको छ समाचार सकिए लगतै हामी प्रस्तुत हुने गर्दछौँ कार्यक्रममा विज्ञापन त्यसपछि बज्नेछ होइन हजुरबा एकदम एकदम यति भात्यो चाहिँ अब के भने त्यसैले त सबैको दिनभित्र बज्ने सफल थियो केति हजुरबा आज मनकामना फेन्सी स्टोर्सले राखेको पुरस्कार जित्न कोही साथी आइसक्नु भएको हामीसँग उखान टुखाको खेल रमाइलो कुराकानीको लागि कोही साथी आउनु भएको छ उहाँलाई नाति भित्रै आऊ नाता हो कि नातिनी हो भित्रै आऊ बाबा भित्रै ल नाती हो, कुमार के नाती छो छो के <laughs> ना ना कुमार खवर? आधमै छुब्नु लागे घाम भए पनि बाहिर पानी परेर होला डुब्न सकि छैन भाइ घामै देखेको छैन नि के गर्ने नाति अनि घरतिर सबै सन्चै छ एकदम आरामै छौँ कान्छ आरामै छौँ बाँचे छौँ हेर यो बृहस्कालमा अलिकति पानीले गर्दाखेरि निमोनिया हो नि कि भने डर चाहिँ लागेर तर डर छैन राजा नाति मैसँग छ राजा नाति सहयोग गर्छौँ हौ भाइ अनि नाति सुनाउनुहोस् के छ नयाँ नै खबर त्यतातिरको भनेपछि नातिको चाहिँ हजुर पनि बोलाउनु पर्छ नि हो यसो घाँसै बोलाउनु पर्छ नि त के गर्ने नातेहरूले बेसी दिन्छन् अनि यो बुढेसकाल लाग्यो मान्छेलाई कसले हो सुहाउँछ भर्खरको तन्नेरी जानु भएको सुनिन्थ्यो होला काम गर्न नसक्ने भएपछि के सुनिन्छ होइन कुमारजी हजुर हजुर कार्यक्रम अर्पणको चौतारीमा आउनु भएको छ तपाईँसँग रमाइलो कुराकानी सँगै हामी एउटा उखान टुक्काको खेल पनि खेल्नेछौँ थाहा छ तपाईँलाई हजुर हजुर छ हुन्छ हामी एउटा उखान टुक्का राखिहालौँ है तपाईँको लागि पनि हुन्छ अब हामी नातिलाई एउटा उखान भन्छु म अहिले के गर्ने गाउँघरमा छ नि उखानहरू है सिधुको भाग म भन्छु पछाडिको भाग तिनीहरू नातिको है त जसको छोरा उसको धन अनि नाति अब त्यो पछाडिको भन ल टक्क लाएर जसको छोरा उसको धन जसको वस्तु उसको भन हजुरमा हो कति ट्यालेन्ट जस छोरा उसको धन जसको बस् उसको भन ल नातिले चाहिँ मिलाउनु भएको कि जस्तो उनीहरूलाई राख कम्प्युटरले के भन्छ कम्प्युटरको जमाना छ क्या अहिले अब के गर्ने अलिकति अब यो सोधै गरेर उनीहरू नमिलाउनु सक्छ अन्तिम जवाब हो एकदम अन्तिम जवाब हजुर भाइबाट सुन्नु आएको सुन्छु एकचोटि फेरि डोराइदिएन त भावले एकचोटि डोहोऱ्याइदिउँदैन हजुरबालाई विश्वासै लागेन एकैचोटि यहाँ ट्रक्कै मिलाइदिनु भएको छ कुमारजीले अनि खै हजुरबालाई पत्याउनु गाजी भनौँ नै ट्रक्कै उता मिलाएको छ नाति पुरस्कार दिने सम्भावना धेरै देउजेसँगै दे दे रहनु है बिस्तारी जाऊ बाबा पानी परेको वर्षको टाइम छ चिक्ले छुटिन्छ धाँदैछ नि कान्छ कुमारजी वीरेन्द्रनगरबाट आउनुभएको थियो पहिलो उखान ठुक्खानै मिलाउनु भएको छ विजेताको नामावलीमा पर्नु भएको छ कुमारजीलाई पढे हो अब त्यो दिन बतादिए हाल अब साथीहरू आउँथ्यो नाते अब साथीहरू सूचीमा परेको भएर अग्रिम तपाईँ पनि आउन सक्नुहुन्छ गाउँ खान उखान टुक्का गाउँ खाने कथा नै धेरै ट्यालेन्ट हुनु थाल्दैमा त्यस्तो नगर्नु त्यस्तो कुरो चाहिँ लगभग उस्ता उस्ते त हो नि उखान टुखाको खेल र गाउँ खाने को, को खेल उस्ता उस्तै हो उस्ता उस्तै भए पनि त्यसले हाम्रै गाउँ सहरमा ठिक छैन कि थोरै बिग्रेको नि बिग्रि छैन भन्ने बारे चाहिँ दुध आयो बिरालोलाई दुध देउतो भए यो बिरालोलाई दुध दिने काम हाम्रो बिसुन्दाले गर्नुहुन्छ बिसुन्दा दुध गर्नुहोस् है yeah. तपाईँ पनि आउन सक्नुहुन्छ रमाइलो कुराकानी गर्न सक्नुहुन्छ हामीसँग प्रत्यक्ष सहभागी हुन सक्नुहुन्छ त्यसको लागि भने तपाईँले फोन उठाउनुहोस् मोबाइल उठाउनुहोस् र थिच्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन सय तेत्तिस तपाईँको साथीभाइ चाहिँ आउँदैन मेरा साथीभाइ आउँछन् कि मेरा साथीभाइ आउँछन् यो दुईवटा बाटो हुँदै आउनुहोस् र मनकामना फेन्सीले राखेको आकर्षक पुरस्कार जित लानु चपल पाइने र स्काई सुज बिय डियर हिल सुज मकालु फुटवे र विभिन्न कोरियन तथा थाइल्यान्ड था जुत्ता था चप्पल पाइने एकमात्र विश्वासिलो ठाम भरपर्दो ठाम मनकामना फेन्सी स्टोर रत्नगर दुई हाई स्कुल रोड शून्य छपन्न आग पाँच बैसठी तिन सय सन्ताउन्न मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस तिन सय उना जानकारीको लागि अन्त नाता हो कि नाति हो कुकुर भुक्ने भित्ले टोक्दैन न डराइकिन आयो हुन्छ हजुर नमस्कार नमस्कार हजुरबा नमस्कार, नमस्कार नमस्ते को नाति हो फेरि चिन्नै गाह्रो दुध पानीदेखि को नाति होला ध्रुवै धेरै कान्छेको छोरो हो कि क्या हो न आँखा देख्थ्यो नराउँदै बोल्न जान्छ दुःखै दुःखको जिन्दगी थियो मैले चस्मा पावर त थपिदिएको थिएँ दुर्बजी होला जस्तै छ दुर्बजी खाजा खानु भयो छैन सरकार त सोध्नै पर्थ्यो फेरि अरू कान्छेलाई सजिलो छ सुन्नुहोस् है हामी चाहिँ पछाडिको भाउ भाग भन्छौँ तपाईँले अगाडिको भाग भन्नु होला है कान्छा तिमलाई चाहि पछाडिको भाग भन्थ्यौ अगाडिको चाहिँ हाम्रो नातिले भन्नु पर्छ है नाति बिउ रोप्नु बिउ रोप्नु मातामा अब अर्को भाग चाहिँ हाम्रो कान्छाको साटोमा ल नातिको सातमा चाहिँ टक्क मिलाउनु पर्यो लौ न लौ अलिक दिमागलाई बल लगाउनु जोर लगाउनुहोस् हुन्छ नि त गाह्रो परेको परे भयो अर्को हप्ता अलिकता यताउता हजुरबा हजुरआमालाई सोधेर आउनु अर्को हप्ता ट्व्याक्कै मिलाउनुहोस् र पुरस्कार जित्नुहोस् मनकामना फेन्सीबाट है हवस् नमस्ते <laughs> <नामस्ते। laughs> जुक पानीबाट ध्रुव धरेलजी आउनु भएको थियो मिलाउन सक्नु भएन फेरि पनि कोही साथी आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गरौँ न हजुरबाइल ए हजुर नमस्कार बोलाएको हजुर नमस्ते आराम हुनुहुन्छ हामीलाई पनि ठिकै छ आवाज अलि सानो सानो आएको छ अलि चर्केरै बोलिदिनुहोस् न के छ र मरि लानु नातिनी नातिनी फेरि अनि नाम के पढ्यो होला नामता प्रजा कहाँ कहाँदेखि बोल्नुभयो नि सरिताजी करैया पर्सा अनि के छ सरिता नानी खबर अनि नाति आउँदै हुँदैन त्यो के गर्नु त्यो पानी परिरहे टिप्ले पछि टिप्लियो नेटवर्कले चिप लायो कि केले छिप्लायो चिप्लायो के भएको आ पानी, ए, पानी परे पानी परेर हो बिस दाईले उताबाट भनिराख्नु भएको छ पानी परेर चिप्लेर जानुभयो मनकामना फेन्सी स्टोरले राखेको आकर्षक पुरस्कार जित्नको लागि तपाईँले पनि मोबाइल उठाउनु पर्ने हुन्छ अनि टेलिफोन पनि उठाउनु सक्नुहुन्छ आयो भने अर्पणको चौतारीमा ठ्याके आइपुगिन्छ एकदम किन नपुग्ने फेरि <laughs> <laughs> <laughs> अल्ला आँनिस आँनिस। <laughs> ए हजुर भित्र आउनुहोस् त अलि यतै आउनुहोस् अलि यतै हजुर <laughs> नमस्कार आराम हुनुहुन्छ हामी पनि ठिकै छौँ अब चिनेको चिनेको जस्तो लाग्यो तर हजुरबाले मैले त थम्म्याउन सकिनँ भन्नुभएको छ ल भनिदिनुहोस् तपाईँको शुभनाम निरा छ कि भण्डारा बाटो छ भण्डारा बाटो हो नि है बाबा खबर त्यतातिरको घरतिर सबैजना आरो हुन्छ कार्यक्रम अर्पणको चौतारीमा आउनु भएको छ तपाईँको लागि पनि एउटा उखान टुक्रा राखिहाल्छौँ है हामी पछाडिको भाग भन्दैछौँ अगाडिको भाग तपाईँले भन्नुपर्ने हुन्छ है बिउ रोप्नु माटामा अगाडि के होला बिउ रोप्नु माटोमा बाँकी भाग त्यही आउँदै नि र नातिनीको साटोमा टक्क लागि मिलाउनु हजुर मा? अन्तिम जोबा होइन बिस्तारै जाऊ है ट्युबलो छ पानी पर्दैछ है छुट्टिन्छ नमस्कार मिरा मोक्तान भण्डाराबाट आउनुभएको थियो थे ठ्याक्कै मिलाउनु भएको छ हजुर फेरि कोही साथी आइसक्नु भएको छ बोलाउनु ए हजुर बोला। अलि यतै आउनुहोस् त अलि त्यता टाढा बस्दा त्यहाँ कस्तो कस्तो लाग्यो कि ए हजुर नमस्कार मसँग रिसाएको पनि हुन सक्नुहुन्छ है ए हजुर नमस्कार ल रिसाउनु भयो जस्तो छ के भयो के भयो उतापट्टि फर्केर बस्नुभएको छ टुप्पुको लागि यता हेर्दै हेर्नुभएको हेर्न त के गर्ने नाता हो कि नाच्ने हो यदि ढाड मात्रै देखेँ चिन्ने गाडो विष्णु विष्णु दाइले बुझाइ यतै लिएर हुनुहुन्छ अर्पणको चौतारीतिरै लिएर आउँदै हुनुहुन्छ मनकामना फेन्सी स्टोरको चाहिँ पुरस्कार चिन्नको लागि उखान टुको मिलाउनु पर्छ फेरि उखान टुका मिलाउनु हुने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था गरेको छ मनकामना फेन्सी स्टोर रत्नगर दुई हाई स्कुल रोड टाढीले यति बेला भने हामी के गर्ने हजुर भा अब एक्काइदेखि चाहिँ अब के भन्छ अरे के भन्छ यो अब आउँदैनको खेरी यो आउँदै फाटा फुटेर आउँथ्यो त्यो आएन त्यो पल्टन जाँदाखेरि एउटा भएको कि व्यवसाय विश्राम राख्ने भन्नुभएको तपाईँहरू पनि मलका फेन्सी स्टोर्सले राखेको पुरस्कार जित्न चाहनुहुन्छ भने डायल गर्नु शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो हुँदै आउनुहोस् अर्पणको चौतारीसम्म त्यति जेलसम्मको लागि डायल गर्नु जेलसम्मको लागि भने हामी छोटो व्यवसायिक विश्राम राख्दैछौँ रेडियो छोड़ी छोड़ी नजानु है उता लुगा मन जुता मनकमना मनकमना फेन्सीको उनका मन फैंस एक हजार में हाई स्कूल प्राणी को बजा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 हन मन फैंसी एक हजार मा हाई स्कूल रोटा को बाजार हन मन कम फैंसी एक हजार मा हाई स्कूल रोटाड़ी को बजना एटिच्युड मल्ट्री लर्निंग एकाडेमीको अत्यन्त जरुरी सूचना हाम्रो एकाडेमीले विद्यार्थीहरूको सुविधालाई ध्यानमा राख्दै पठन पाठन अझै राम्रो व्यवस्थित र सहज बाथरूममा गराउनको लागि हिमालयन ब्याङ्क माथिबाट हल नारायण डेभलपमेन्ट ब्याङ्क माथि सरेको कुरा सम्पूर्ण विद्यार्थी शिक्षक अभिभावक शुभचिन्तक लगायत सम्पूर्णमा जानकारी गराउन चाहन्छौ प्रिन्सिपल एटिच्युड मल्टी लर्निङ एकाडेमी खैरोहनी पर्सा एकपटक भाइलाई किन कुर्ता गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छ नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पर्ने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लानु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेल्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजार हमी कहाँ कंप्यूटर प्रविधि कालीगढ़ का नयाहनाशी अनुसार पत्रबंद्र ज्वेलर्स रत्नगर दुई टाड़ी हाई स्कूल रोड मोबाइल अंठानब्बे चार इकवन चौवालीस चार सय सत्रह अंठानबे चार सतहत्तर तेरह आठ सौ पच्चीस प्रोपराइटर सेंचुरी को लागी, गर को को जिम्मा हजर हमी कहाुभ विवाह व्रतबंध पार्टी पिकनिक जन्मदिन लगात विविध समारोह में स्तरीय सुटिंग अफलाइन अनलाइन डिजिटल भिडियो मिक्सिंग एडिटिंग टेलीफिल्मे में हमी कहां संपर्क राख्हो चौधरी फोटो मिक्सिंग सेंटर जार चौबीस कोज चौधरी संपर्क मोबाइल अंठानब्बे सात तिरपन अठारह दुई सियानबे अंठानब्बे एक सौ बाहर पचास छ सौ पचास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 स बैंक लिमिटेड रत्नगर एक बकुलहर रत्नगर नगर पालिक का कार्यालय को आडे मून्ना छपन्न नारायणगढ़ शाखा फोन शून्य छपन्न पांच सत्तरी दुई सत्रह बैंक त प्रतिशत ग्यारेन्टी कायुर्वेदिक उपचार छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउनेटा चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप दस केजीसम्म मोटोपन बढाउने कपाल छर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी पना हटाउने ल्यान्ड कम फ्रेम अनुहार शरीर गोरु बनाउने अनाइ बेम्बो रूप अमृत फियर लु अनुहारको चाया पोतो डन्डी हटाउने एन्जेलि क्रिम हार जोड्ने नसा चियापिएको बात समस्याको लागि सन्धि सुधार तेल स्टन सम्बन्धी समस्याको लागि घटाउने बढाउने वा टाइट गर्ने ब्रेस्ट क्रिम यौन सम्बन्धी समस्याको लागि आयुर्वेदिक उपचार साथै हामी कहाँ टेलिब्रान्ड र स्काई ब्रान्डको सम्पूर्ण सामानहरू पाइन्छ सम्पर्क फिनिक्स लाइफ हेल्थ केयर सेन्टर जनपा दुई हङकङ बजार प्रोपराइटर तारा खड्का फोन शून्य छपन्न पाँच बैसठी दुई सय बयासी मोबाइल अन्ठानब्बे चार चार सय पुनश्चम डेलिभरीको पनि व्यवस्था रहेको छ अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो कार्यक्रम अर्पणको चौतारी फेरि पनि धेरै धेरै स्वागत अभिवादन छ यो छोटो व्यवसायिक विश्राम पछि कार्यक्रम अर्पणको चौतारीमा अर्पणको चौतारीमा केही बेर सुस्ताउन मन लागेको छ भने दुईवटा बाटोलाई छान्नुहोस् र आउनुहोस् शून्य छपन्न पाँच अनि शून्य त्यति मात्र होइन तपाईँ हामी हामीसँग प्रत्यक्ष कुराका रमाइलो खेलमा सही उत्तर दिनुहोस् र उपहार जित्न सक्नुहुन्छ पुरस्कार जित्न सक्नुहुन्छ ए हजुर नमस्कार कहाँदेखिको बोल्नु हो केही बेर अगाडि पनि आउनु भएको थियो बिचैमा छुट्टिनु भयो है ए ठिकै छ फेरि पनि भेट भयो निकै खुसी अनि रमाइलो लागिराखेको छ हुन्छ तपाईँको लागि अघि नै कुराकानी पनि भएको छ अहिले एउटा फेरि राखौँ है त उखान टुक्का राखौँ है भनेको कि फेरि ल भन्नुहोस् त हजुर भन्नुहुन्छ हामी पैसा दिएको भएको थियो नातिनुलाई तिनी मासु चल्ने समय आइसके सरिताजी लौ न लौ उतार खोजेको हामीले पाएनौँ नि गाह्रो लाग्यो हो नातिनी गाह्रो भाव आजको हात त निलाउने अब त्यही टक्क लाग्यो हजुर भयो हजुरसँग सोधेर त्यही टक्क आउनु पर्छ है ल आज राजी दिन्छौँ है त नमस्कार सरी त पर्छ केही बेर अगाडि नमस्कार त गरे कुन नाति हो विकास तमाङ मकवानपुर काँक्रादेखि के छ विकास नाति खबर बेठी खाली पानी के का काम त हुनै पर्यो नि त्यही त नि सिजन अनुसारको काम हुनु पर्यो यति बेला झरेको बेला हो पानी पर्नु त स्वाभाविकै हो नि विकासजी होइन र अनि खास खानु भयो नात्योक्लै खानु त हुने थिएन हुन्छ कार्यक्रम अर्पणको चौतारीमा आउनु भएको छ तपाईँको लागि पनि एउटा उखान टुका राख्छौँ है पछाडिको भाग हजुरबाले सोध्नुहुन्छ अघि नै सरिता नाप्यो हामीले सोधेका थियौँ त्यही प्रश्न फेरि आउँदा है तिटो साथी अगाडि भएको हाम्रो लागि कहाँ गएछ होला आएन है अर्को हप्ता चाहिँ हजुरबा र हजुरआमाहरूलाई सोधेर यसो अलि जान्ने भएर आउनु पर्यो आउनुहुन्छ नि त हवस् त नमस्ते काश तमांग मकनपुर कांकड़ा आए वहाँ मिला सकूँ भेन तर कई ना आज धरीरला सहभाग करा अब भाई सहभाग कर सकने छन हमीसंग समय सकि सकता अब यो प अब सहभागी भएको चाहिँ अन्त्यमा चाहिँ एक दुईचोटि नाम सेवा परिहाल्यौँ अनि थोरै गीत सुनौँ अनि गला पठाइ गर्दै वीरेन्द्रनगरबाट <laughs> आउनुभएको थियो कुमार गुरुङ उहाँले उत्तर मिलाउनु भएको थियो त्यस्तै गरी ध्रुव धरेल जुटपानीबाट आउनुभएको थियो उहाँले मिलाउन सक्नु भएन त्यस्तै गरी सरिता पर्जा दुईपटक गरेर आउनुभएको थियो करैयाबाट उहाँले पनि मिलाउन सक्नु नीरा मोक्तान भंडारा आने भे थी वहां मिला सकूल तस्तरी विश तमंग मकवपुर कांकड़ा आने भो टाड़ा समझनाभ मिला सकून अब भी हमी एटा सुमधुर भाका जोड़ने जेल में हमी गोला बनाएर आने दुईजनामे एकजनाई पुरस्कार को लगी माया भोतुका मास्तो माया पसे छ सुटुकैले राति सु हिउँ परेको निकै भएको राम्रै थियो हरिपरेर पनि भएको छ त्यसमाथि हिउँ पग्ले पछि त भेलै अब के गर्ने हजुरबाको हातमा के अरे के छ हजुरबा अलि न के आज विजेता हुनुभएको छ निरा मोक्तान भण्डाराबाट तपाईँले आफ्नो आइडेन्टिटी कार्डको फोटो कपी लिएर हाम्रो अर्पणको कार्यालयमा सम्पर्क राखिदिनु हुनुको लागि आफ्नो हुन्छ आज भने तपाईँहरू माझबाट हामी छुटिनु पर्ने समय भइसकेको छ फोन गरेर कुराकानी गर्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद र फोन ट्राई गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद मनोकामना फेन्सीले हामीलाई पुरस्कारको व्यवस्था गरिदिएको थियो मनोकामना फेन्सीलाई पनि धेरै धेरै धन्यवाद अनि प्रविधि कक्षबाट सहयोग गरिदिने प्राविधिक साथी विष्णु श्रेष्ठलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्दै कार्यक्रम अर्पणको चौतारीबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ र अनि म हजुर बिदा हुन्छ तपाईँको बाँकी पल्टै सु नमस्ते रेडियो अर्पण पार्ट से चार थोपलो पाँच मेगा हर्ड